के पायो सानो तिमीले के पायौ सानो तिमीले यो मुटु जलाए के पायौ सानो तिमीले यो मुटु जलाय जिउँदो लासो बनाए छोडे मलाई के पायौ सानो तिमीले यो मुटु जलाइ जिउँदो लासो बनाई छोडे र मलाई तिम्रो लागि दिव्य ज्योति बाल्ने इच्छा थियो तिम्रो लागि दिव्य ज्योति बाल्ने इच्छा थियो तर माग्यो किन आफै एक काँटी सलाई के पायो सानो तिमीले यो मुटु जलाए तिमीलाई देख्न पाए लाग्थ्यौ संसार जित्छु तिमीलाई देख्न पाए लाग्थ्यौ संसार जित्छु छोडि गयो आज मेरै नौनारी गलाई गलाइ जिउँदो लास बनाए छोडी र मलाई तिम्रो मेरो माएको थियो सुन्दर महल तिम्रो मेरो माएको थियो सुन्दर महल मलाई नसोधे एक्लै छोड्यौ रे ढलाइ जिउँदो लास बनाई छोडेर मलाई तिमी तिमीले मेरो जति नै कुबलो चाहेने तिमीले मेरो जति नै कुबलो चाहेने म चाहन्छु सदैव तिम्रो होसो भलाई म चाहन्छु सदैव तिम्रो होसो भलाई जिउँदो लास बनाए छोडेर मलाई के पायौ सानो तिमीले यो मुटु जलाइ जिउँदो लासो बनाए छोडेर मलाई तर दे लो दे भपन छाई तिर खापन छना मंदू पुकार खोला री ले यो योजन आसे आस आसानो करमी चो माया को चंद्र बदनाली मैं अलजी योगी कठिन मुतुने नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अननीय मित्र विष्णु श्रेष्ठसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण पनि विश्वभरि केही साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो उपलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाल समाचारपछि करिब करिब दस बजीससम्म यो बसा बस्नको लागि तपाईँका ती शब्दहरूमा तपाईँका ती भावनाहरूमा अलिकति भए पनि आवाज मिसाउनका निम्ति हामी आउने गर्छौँ र आज पनि सही क्रममा जुट्नको निम्ति उपस्थित भइसकेका छौँ तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लग स्पोर्डहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट त्यसै गरी मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट रेडियो अर्पण डट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन सक्नु र कार्यक्रम मेरो रचनाको बसाइमा मैले सुरुमै एउटा गजललाई जोडिएको थिएँ जुन गजललाई पठाउनु भएको थियो प्रणिल चापागाईजीले निकै सुन्दर गजल के पायौ सानु तिमले यो मुटु जलाए के पायौ सानु तिमीले यो मुटु जलाए जिउँदो लासो बनाए छोडेर मलाई तिमीले मेरो जति नै कुबलो चाहिने म चाहन्छु सदैव तिम्रो हो जिउँदो लास बनाई छोडेर मलाई निकै सुन्दर रचना थियो आफ्नो मायालुले त्यो छोडेर गए पनि मुटुलाई त्यो छिया छिया पारेर मुटु जलाएर गए तापनि आफ्नो माइलोलाई सदैवभरि भलो चाहिएका कुराहरू हुँदै थियो प्रनील चापागाईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनालाई उहाँले शिवगङ्ज सात झापादेखि पठाउनु भएको थियो निकै सुन्दर रचना आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर पढ्न पाइरहेको प्रिय मित्र आज पनि तपाईँकै रचनाहरू मेरा पल्टाभरि छन् तपाईँका रचनाहरूलाई ढिलो नगरिकन अगाडि जोड्न चाहन्छु यो समयमा मेरो हातमा त्रिलोचन सुवेदी जिले बर्दियादेखि पठाउनु भएको रचना छ हाल उहाँ त्रिचन्द्र कलेज काठमाडौँमा अध्ययनरत हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु अनौठा अनौठा सपना देखिन्छन् अनौठा अनौठा सपना देखिन्छन् बहुत ठुला ठुला घना देखिन्छन् थाहा हुँदैनन् कविता हो या गजल थाहा हुँदैन कविता हो या गजल आजकल यस्तै रचना देखिन्छन् अनौठा अनौठा सपना देखिन्छन् आज पनि फेरि बत्ती गएको छ आज पनि फेरि बत्ती गएको छ भोलि ककसका मुखमा बहाना देखिन्छन् अनौठा अनौठा सपना देखिन्छन् पनि र पनि उसलाई चन्द्र छुनु पर्ने रे र पनि उसलाई चन्द्र छुनु पर्ने रे हेर्नुहोस् त कत्रा कत्रा चाहना देखिन्छन् अनौठा अनौठा सपना देखिन्छन् साँच्चै यो जीवन सय नाइट जस्तै लाग्छ साँच्चै यो जीवन सय नाइट जस्तै लाग्छ नत्र किन आफ्नै विमोचन देखिन्छ नत्र किन आफ्नै विमोचन देखिन्छ अनौठा अनौठा सपना देखिन्छ बहु ठुला ठुला घन देखिन्छ अनौठा अनौठा सपना देखिन्छ त्रिलोचन सुवेदी बर्दिया हाल त्रिचन्द्र कलेज काठमाडौँदेखि यो रचनालाई पठाउनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद र वास्तवमा पनि हो आज धेरै मानिसहरूले आआफ्नै सपनादेखि अगाडि बढिराखेका छन् आफ्नै मात्र स्वार्थ पूर्ति गर्नको लागि अगाडि बढिराखेका छन् र अरूको भलो चाहिराखेको कुराहरू छैनन् आज भोलि र निकै सुन्दरचना आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो विषयमा रहेर त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा गजल रहेको छ रामकडेल देखि पठाउनु भएको हो यो रचनालाई हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु सकिएन पुग्न त्यो शिखरमा पनि सकिएन पुग्न त्यो शिखरमा पनि रहेन विश्वास आफ्नै नजरमा पनि सकिएन पुग्न थियो शिखरमा पनि रहेन विश्वास आफ्नै नजरमा पनि तिमी महलमा पनि खुसी छैनौरी तिमी महलमा पनि खुसी छैनौरी कोही रमाएका छन् बगरमा पनि सकिएन पुग्न थियो शिखरमा पनि धेरै खोज्दै दौडियो भेटिएन लक्ष्य धेरै खोज्न दौडियो भेटिन्न लक्ष्य पूर्व परिधिमा पनि उत्तरमा पनि सकिएन पुग्न थियो शिखरमा पनि पुग्यो जमाना कहाँदेखि कहाँ पुग्यो जमाना कहाँदेखि कहाँ हुँदैन पूजा अझै पत्थरमा पनि सकिएन पुग्न थियो शिखरमा पनि प्रवासमा छु अहिले अटिन कतै प्रवासमा छु अहिले अटिन कतै कुनै गाउँमा पनि सहर पनि सकिएन पुग्न थियो शिखरमा पनि रहेन विश्वास आफ्नै नजरमा पनि सकिएन पुग्न थियो शिखरमा पनि आफ्नै नजरमा विश्वास नभएका कुराहरू अनि आफूलाई त्यो आफूले चाहेको थियो शिखरमा पुग्न न नसकेका कुराहरू प्रवासमा अलिकति भए पनि जिन्दगीमा चाहिँ आश नभएका कुराहरू अनि त्यो गाउँमा सहर नभएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि राम कडेलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु विजय पौडेल बिवश लम लम्जुङ भोरलेटार भनेर उहाँले आफ्नो ठेगाना लेख्नु भएको छ चा, भोरलेटार चार भनेर उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो मनको तिम्रो मेरो मनका तिम्रो याद मेटाएर जाऊ मेरू मन को तिम्रो याद मेटाएर जाऊ विजयी को मसानघाट दिखाए जाऊ मेरू मन को तिम्रो याद मेटाएर जाऊ विजयी को मसनघाट देखा जाऊ रहे मन में अजय तिम्राती याद हो रे मन में अझ चिरी छाती मन रुटू केलाएर जाऊ विजयी को मसन घाट देखा जाऊ क्यौलास मेरे गनाईर घर मनाई कक्ष्यौलास मेरे गनाईर घरमा नै लगी बरु मसनघाट चेलाएर जाऊ विजयको मसनघाट देखाएर जाऊ नाम निसानो हुन्नमा जलेर गएपछि नाम निशानो हुन्नमा जलेर गएपछि बाँचेको त्यो अस्तु मेरो खेलाएर जाऊ मेरो मनको तिम्रो याद मेटाएर जाऊ बिन्ती छ तिमीलाई मरेको भोलिपल्ट बिन्ती छ तिमीलाई म मरेको भोलिपल्ट श्रद्धाञ्जली मेरो नामको लेखाएर जाऊ मेरो मनका तिम्रो याद मेटाएर जाऊ विजयको मसनघाट देखाएर जाऊ विजयीको मसनघाट देखाएर जाऊ विजय पौडेल विवश लमचुङ भोलेटार चार निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद तपाईँको यो भावनासँगै तपाईँको यो गजलसँगै सुहाउने एउटा साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रमसँगै रहनुहोला Oh uh -huh. तिम्रो त्यौहत्त को भै सौभग्यशली तिम्रो त्यौहत् भै पाए चाहे देख्न पाए चोक्नै <स्थाँ> पर्ने यो जिन्दगी विधाताले हारेपछि भोग्नै पर्ने यो जिन्दगी विधाताले हारेपछि सँगै जाँदो रहेछ भाग्य अन्तै बसाइ सरेपछि मन्दिरदेखि मस्जिदसम्म पुगेन र कहाँसम्म मन्दिरदेखि मस्जिदसम्म पुगेन र कहाँसम्म थकितदेखि बौद्ध बिहार सीमा पारीतरे पनि सँगै जाँदो रहेछ भाग्य अन्तै बसाइ सरे पनि जति बढ्यो लगानी त्यो जिन्दगीको पानाभरि जति बढ्यो लगानी त्यो जिन्दगीको पानाभरि उस्तै अभाव बढ्दैछ झन् जति दुःख गरे पनि सँगै जाँदो रहेछ भाग्य अन्तै बसाइ सरे पनि यो जिन्दगी के जिन्दगी यो जिन्दगी के जिन्दगी बेहिसाब चलिरहेछ यो जिन्दगी के जिन्दगी बेहिसार चलिरहेछ साट्न पाए साटिदिन्थे बरु घाटै परे पनि भोग्नै पर्ने यो जिन्दगी विधाताले हारे पनि दुनियाँले भन्छ श्रिरि फुल्नै छाड्यो तेरो भाग भागमा दुनियाँले भन्छ श्रिज फुल्नै छाड्यो तेरो भागमा कुनै सङ्कोच छैन मलाई नफुले त्यो झरे पनि भोग्नै पर्ने यो जिन्दगी विधाताले हारे पनि सँगै जाँदो रहेछ भाग्य अन्तै बसाइँ सरे पनि सँगै जाँदो रहेछ भाग्य बसाइँ अन्तै सरे पनि पुन स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा वास्तवमै पनि हो आफूले चाहेको थियो जिन्दगी आफूले सोचेको जस्तो जिन्दगी बिताउन नपाउँदाखेरि विधार्ताले ठगेर जाँदा अनि आफ्नो भाग्यले पनि बसाइसर्दा यस्तो खालको आभाज तपाईँ र मलाई हुनसक्छ दुनियाँले हामीलाई जतिसुकै भने पनि जिन्दगी आ के रहेछ त यो हिस हिसाबले चलिराखेको छ सार्न पाएँ त्यो मसान घाटसँगै साटिदिन्थे निकै <San> सुन्द रचना यो सुन्द रचनाको लागि लक्ष्मण भन्तना शिरीसजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनाको लागि निकै सुन्दरचना कोर्नुहुन्छ उहाँले र आफ्नो जिन्दगीका कुराहरू पोख्नुहुन्छ कहिलेकाहीँ आफ्नो देश रोहीका कुराहरू पोख्छन् उहाँले रचनामा कहिलेकाहीँ आफ्नो जिन्दगीसँग खेलबाड भएका कुराहरू पनि कोर्नुहुन्छ निकै सुन्दर रचना गोर्खाको सर्जक श्री भन्ता लक्ष्मणजीलाई धेरै धेरै धन्यवाद, देरे देरे धन्यवाद दिन चाहन्छु र निकै आत्मीय मित्र पनि हुनुहुन्छ मसँग उहाँको र धेरै धेरै धन्यवाद आगामी दिनहरूमा यस्तै यस्तै रचना पढ्न पाइराखौँ र त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा हरिहरडेलजीले अर्घखाँचीदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु आज फेरि आफ्नै प्यारो माटोदेखि सपनामा आज फेरि आफ्नै प्यारो माटोदेखि सपनामा गाउँ बेसी घट्दै हिँड्ने बाटोदेखि सपनामा प्रदेशमा जसोतसो खु खन्नु पर्छ सधैँभरि प्रदेशमा जसोतसो खानुपर्दा सधैँभरि सधैँ खाने गुन्द्रुक र आँटोदेखि सपनामा आज फेरि आफ्नै प्यारो माटोदेखि सपनामा तात तात्पर्य ताप तापी चुहेने त्यो तप तपी चुहेने त्यो छान देख्दा सपनामा तप तपी चुहने त्यो छाना देख्दा सपनामा छानो टाल्ने बाटो हुने बाटोदेखि सपनामा आज फेरि आफ्नै प्यारो माटो माटोदेखि सपनामा भ्रष्टाचारी नेतालाई साथ दिँदै जाँदा आज भ्रष्टाचारी नेतालाई साथ दिँदै जाँदा आज देशभित्र जनतामा फाटोदेखि सपनामा गाउँ बेसी गर्दै हिँड्ने बाटोदेखि सपनामा विदेशमा बसी बसी पसिना यी बग झर्नुभन्दा विदेशमा बसी बसी पसिना यी झार्नुभन्दा काम गर्न पहाडको पाटोदेखि सपनामा आजभोलि आफ्नै प्यारो माटोदेखि सपनामा छिट्टै घर आउँदैछु नरिसाउँ है प्यारे तिमी छिट्टै घर फर्काउँदैछु नरुनु है प्यारे तिमी त्यो दिलमा बियोको खाटोदेखि सपनामा आज फेरि आफ्नै प्यारो माटोदेखि सपनमा गाउँ बेसी गर्दै हिँड्ने बाटोदेखि सपनीमा गाउँ गर्दै हिँड्ने बाटोदेखि सपनीमा र सपनीमा आफ्नो गाउँलाई सम्झिएका कुराहरू आफ्नो माटोलाई देखिएका कुराहरू हुँदै थियो निकै सुन्दरचना यो सुन्दरचनाको लागि हरिहर कडेलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु चन्द्र चामलिङ राईजीको गीत छ उहाँको गीतलाई अगाडि जोड्न चाहन्छु उहाँले यो चन्द्रगढी छापा हाल काठमाडौँदेखि पठाउनु भएको रचना हो जुनी जुनी पुग्ने माया लाए जस्तो लाग्थ्यो जुनी जुनी पुग्ने माया जस्तो लाग्थ्यो सधैँ जुनी जिउने मर्ने कसम खाए जस्तो लाग्थ्यो अँधेरीमा जुन खस्ता लाग्छ कोही आए जस्तो अँधेरीमा जुन खस्ता लाग्छ कोही आए जस्तो उनै आए मनमा बस्दा हुन्छ किन कस्तो कस्तो ती हाम्रो लागि दिन रात पाए जस्तो लाग्थ्यो सँगै जिउने मर्ने कसम खाए जस्तो लाग्थ्यो हर साँझ बिहानीमा तिमीलाई भेटौँ लाग्छ यी दुई नहेन वरिपरि तिमीलाई लेखौँ देखौँ लाग्छ तिम्रो लागि धरेतीमा आए जस्तो लाग्थ्यो सँगै जिउने मर्ने कसम खाए जस्तो लाग्थ्यो जुनी जुने पुग्ने माया लाए जस्तो लाग्थ्यो सँगै जिउने मर्ने कसम खाए जस्तो लाग्थ्यो सँगै जिउने मर्ने कसम खाए जस्तो लाग्थ्यो चन्द्र ङ राईजीलाई पनि धेरै धेरै धन्यवाद यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मुक्त छ मेरो हातमा युवराज लामेसानी प्रदीपको कुराले आकाशमा तारा झार्छन् कुराले आकाशमा तारा झार्छन् बिच बाटोमै अलपत्र पार्छन् विश्वास हुँदैन आफ्नाहरूको विश्वास हुँदैनन् आफ्नाहरूको काम च चलाएर लात मार्छन् कुराले आकाशमा तारा झार्छन् बिच बाटोमै अलपत्र पार्छन् युवराज लामेसानी प्रदीप तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनाको लागि त्यसै अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा उज्यालो निचोरेर अर्को उज्यालो निकाल्नेहरूले उज्यालो निचोरेर अर्को उज्यालो निकाल्नेहरूले सजाएको देखे आफ्नै चाहिँ अरूको सपना पखाल्नेहरूले कुरा गर्छन् नाना भाँति अनेक लोभ लालच देखाएर छोरा धर्सन धा, मुटुमा मुखले चाहिँ प्रेम दीप बाल्नेहरू उज्यालो निचोरेर अर्को ज्योति निकाल्नेहरू सजाएको देखे आफ्नै चाहिँ अरूको सपना पखाल्नेहरू सजाएको सजाएकोदेखि आफ्नै चाहिँ अरूको सपना पखाल्नेहरू सरु चापागाई इद्रपुर रुद्रपुर तिन हाल बायलबा सरलाई उहाँले यो रचनालाई पठाउनु भएको त्यति निकै सुन्दर रचना यो रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइमा रहेर अर्को साङ्गीतिक आवाजलाई अगाडि जोड्छु मात्र तपाईँको लागि छोड़ो दिल मगो लगाएं ते छोड़ो दिल आगो लगाए लगा मुटू को इन नजिक मिल चोट मलाई टाड़ा होना नजीक मिल्च चोट मलाई आप अदिक मिल् चोट मलाई मयागरी आपने बनाई दिदा रही घाव मयागरी बनाई दीदा रही घाव आह कती रसिक मिल् चोट मलाई आप अधिक मिल चोट मलाई टुट छाते छाई सपना छातीम टुटी दिल छाई छाई सपना छातीमा सस्तै भाव दैनिक मिल्छ चोट मलाई टाढै होइन नजिक मिल्छ चोट मलाई मदिर मन्दिर जाँदा होस् या मेलापातमा जाँदा सहयात्री पथिक मिल्छ चोट मलाई आफ्नैबाट अधिक चोट मिल्छ मलाई जोडी पङ्क्षी झैँ चोखो छैन माया मान्छेमा जोडी पक्षीको झैँ चोखो छैन माया मान्छेमा अनि सधैँ हार्दिक मिल्छ चोट मलाई आफ्नैबाट अधिक चोट मिल्छ मलाई आफ्नै दिलको शरणार्थी आफ्नै दिलको शरणार्थी वत्स जगत खाउ यो नागरिक मिल्छ चोट मलाई टाढै होइन नजिक मिल्छ चोट मलाई आफ्नैबाट अधिक मिल्छ चोट मलाई टाढा होइन नजिक मिल्छ चोट मलाई जगत कार्की म नेपाल हाल दुबईबाट यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दरचना चोट भएका कुराहरू आफ्नो मुटु दुखेका कुराहरू हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पुनः एकपटक जगत कार्कीजीलाई धन्यवाद दिँदै प्रिय मित्र कार्यक्रम मेरो रचनाको यो बसाइमा तपाईँको रचनाहरू वाचन गर्दा गर्दै तपाईँका भावनाहरूसँग डुब्दा डुब्दै आजको यो बसाइबाट भने उठ्नुपर्ने बेला आइसकेको छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै राख्ने बेला भइसकेको छ यहीँ कतै किनारा लाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन सबी चाहन्छु र रचना पठाउनुहुने सबै सर्जकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद अन्तमा सम्झन चाहन्छु भक्तिपुर साथसरलाईका मित्र मोहन बिहानी त्यसै गरी रामे थापका मित्र रामचरण श्रेष्ठजीलाई सम्झना चाहन्छु र तपाईँले कार्यक्रम मेरो रचनालाई मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट पनि जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ भन्दै यतिन्जेल मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म गुन्ज्याउन सा दर्पण पारी का अन्य मित्र हितेश मन को मित्र विष्णु श्रेष्ठ जी धन्यवाद दीदी तबक मित्र मीपेन्द्र बनी ओझेल पढ़ना चाहू साहित्य रिर्जना को सदैव सम्मान कर चुनली माँ चुन स्थिति मुख चुनछा कि निना तिम्रो तस्वीर मलाईने निकोला छ सु मा त्यो साथी अधरात्मा ब्यू पनि शिरा छ सु साथी मेरै बन्छ अधरात्मा ब्यू पनि शिराम हुन्छ प्रभात प्रभात को निर मिरूसू मेर मन को झलकुम पहल आई उना तिना तिम्र तस्वीर मलाइन को ेदनाम जति क्षति फुल छोकल्प तेही आशब छ बिछोरको वेदनाम जति क्षति फुल छेलन को कल्पनाम ते आश खोकिलामा हालचु जसै मोटू भे जब छु सद नजते ही कुम्छ कि तस्वीर मलाइन को न बोले रिहे उ